नमस्कार उजालो नाइन्टी नेटवर्क को कार्यक्रम श्रुति संवेग प्राविधिक साथी सशिंद्र गौतम संग अचुत किमिरे को स्वागत जेरो नाइन्टी नेटवर्क मार्फत काठमाडौँ उपत्यकाभित्र नब्बे मेगा हर्च सँगसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ हरेक एक मंगलबार र शुक्रबार राति सभा नौ बजे बज्ने कार्यक्रम श्रुति सम्भेगमा आज पनि हामी कृष्ण अविरलको लाल उपन्यास लालचुड़ीको भाषण लिएर आएका छौं यो उपन्यासको छैठौं श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं छैठौं श्रृंखलासम्म आइपुग्दा उपन्यासकी ज्योतिलाई बिहे गर्नको लागि एउटा केटा आएको छ र उनी र त्यो केटा कुराकानी गर्न भनेर कोठाभित्र पसेका छन् अब के हुन्छ सुनौ कृष्ण विरलको उपन्यास लालचुडीको सातौं श्रृङ्खला तँ त पढल लेखल बाढु आफ्ना बात निर्धक्क हो कि कैलाशे होइ त आखिर पढेल के के मान्छे हो अपना कुरा नदकाइ भने पनि हुन्छ केटोले मात्र नजर जुदाएर ठाडै सोध्यो का तु हाम्रासी बिहा करले राजी बाडु के तिमी साँच्चै मसँग बिहा गर्न राजी छौ मैले मुचुको आँसेर जवाफ दिएँ खुसीले गर्दा बोली नै निस्केन तर मनले भनिरहेको थियो तपाईँ जस्तो भद्र केटो पाउँदा के किन नाइ भन्नु बोला नबोल काहीँ लजा ताडु बोर न बोल किन लाज माने कि पलङ सामुन्नेको काठको कुर्सीमा बसेको उसले मेरो बोली सुन्ने इच्छा गर्यो हँ ह एकपटक झ्याल भएर आँखा डुलाउँदै म जसोतसो बोलेँ उसँग नजर जुदाउन सकिनँ बोलिन सक्दै सिर झुकिहाल्यो हम बाघ भालू तो नानो हई तूहर ने बोले का काहे यना दिक्कत होता म बाघ भालू तो होने तिमी बोलना कि नती गा उसकाने उदेश्य भो मेरे उसके अनुहार पुलुक्का हेरे आंखा जुदाएर कुरा करने साहस नहीं भैन खोपड़ो पड़े हाँ सी मे बिह के बाद में नौकर ओकरी बरेबी बाकी बीए पी जागि खाने इच्छा नहीं सकी इसपटक उसके गंभीर प्रश्न करें जुन प्रश्न को उत्तर दिन कठिन थी तर उसको श्रेष्ठता हेर् श्रीमती स्वावलंबी हेन चाहने मानी हो जो लगी सकते थे फिर होने मञ्च शङ्कित भयो त्यसैले दोदारे उत्तर दिए रौवा जति चाहे तपाईँ जे चाहनुहुन्छ हाम त दुनू प्राणी एमबीए गर्वे सँगै सँगै नोकरी गरे वाली पत्नी चाहे नि म त दुवैसँगै एमबीए पढ्ने अनि सँगै जागिर खाने श्रीमती चाहन्छु नि उसका कुरा सुन्न खुसीले मन पुलकित भयो सबै कुरा बिर्सेर तिन फुट माथि उफ्रिन मन लाग्यो उसलाई गुम्लाङमा अँगालो हालेर उसको अनुहारभरि चुम्बन गर्न मन लाग्यो मैले पुलुक्क उसको मुहारमा हेरेँ हाम्रो आखा चार भए लाजले म पानी पानी भएँ तोहर दोस्रो कुचो इच्छा सब होइ त अभि नै होइ अरू केही इच्छा भयो अहिले नै भने हुन्छ उसको मधुर बोली मेरो कान्छसम्म आइपुगे म भन्न चाहन्थेँ तपाईँ जस्तै पति पाउने बाहेक अरू इच्छा छैन तर भन्न सकिनँ साडीको सबको खेलाउँदै हाँसिरहेँ करीब पांच मिनट पूरा करे केटो बाहरी जासने मुसो मूसो हाँते ठट्टा गयो है कि मतलब हम डेढ लाइट आँख आदमी के केवि तु पसंद कर्ले लु होन भनेपछि म डेढो आँखा भएको मान्छेलाई पनि तिमीले मन परायो होइन त म फेरि लाजले र छ्याप्पै भएँ बोल्नै सकिनँ बढी खुसी आउँदा पनि मान्छेलाई यस्तो हुँदो रहेछ ऊ बाहिर निस्केपछि मलाई लाग्यो आखिर यो दुनियाँमा मलाई मन पराउने मान्छे पनि त जन्मिएको रहेछ बैठकको ठाउँमा पुगेपछि केटाले भित्र भएका सबै कुरा सबैका सामान्य खुलसता राख्यो अनि एकदमै कम दहेजको सानो सानो खालको बिहे गर्ने आफ्नो इच्छा भएको कुरा पनि गर्यो उसका कुरा सुनेर परिवारका सबै खुसी भए खानपान भयो यही फागुन अठाइस गति बिहे गर्ने मिति तय गरी केटो पक्ष विदा भयो साँच्चैको खुसियाली छ सबका अनुहार प्रफुल्लित देखेँ आमाको फुर्ति बेगले रङ्गले बढेको थियो सायद उहाँ कुरा काट्ने छिमेकीहरूलाई भन्न चाहनुहुन्थ्यो देख्लो त हाम्रै बेटी कि बिहा के तय भए कि न देख्यौ त मेरो छोरीको बिहे हुने भयो बाग कि भएन म पनि दङ्ग परेकी थिएँ सोचाइको तलामा रमाउन लागे अचोच सेतो बादल जस्तै निस्विक्री विचरण गरिरहेको थियो मन केटासँगको भावी जीवन सम्झेर अच्छा मभन्दा पनि धेरै खुसी मैले मेरी बहिनी कान्ताको अनुहारमा फक्रिएको देखेँ यो फागुन एक्काइस गतेको घटना हो नकाब लगाएको एउटा मान्छेले टलक्कटल किने चुप्पी बोकेर बलात्कार गर्ने उद्देश्यले मलाई लखेटिरहेको थियो छेउमा दमिलो खोला रहेछ खोलाको किनारै किनार म भागिरहेकी थिएँ ऊ मलाई लखेटिरहेको थियो भाग्दा भाग्दै म यस्तो ठाउँमा पुगेँ जहाँ बैर गाडी नै गाडी थियो अब मेरो लागि त्यो हतियारधारीबाट बस्न खोलामा हाम फाल्नु कुनै उपाय बाँकी रहेन म खोलामा हाम फाल्न उसले मलाई च्याप्पै भुइँमा पछाडि म चिच्च्याएँ कराएँ गुहार मागेँ तर मलाई सहारा दिने कोही भएन निम्किने उपाय स्वरूप मैले उसको हातमा नराम्ररी टोकिदिएँ त्यसपछि त ऊ घाइते बाघ जस्तै भएर लुङ्गी समेत फालेर म माथि झम्टियो म झनै आत्तिएँ पुरुषहरूको लिङ्ग अत्यन्तै संवेदनशील हुन्छ त्यहाँ चोट लाग्यो भने उनीहरू खप्नै सक्दैन उसले त भुक्लुकै लड्छन् स्कुल पढ्दा कसैले भनेको वाक्य झट्ट दिमागमा आयो केही उपाय नलागेपछि मैले लाजघिन समेत नमानी उसको लिङ्ग समातेर नराम्ररी बटारिदिएँ अब भने ऊ नराम्ररी रन्थनियो त्यही मौकामा म पानीमा हामफालेँ मलाई लाग्यो यो अपराधीबाट बलात्कृत भएर अपमानित जीवन बाँच्नुभन्दा त मर्नु नै बेस त्यसपछि आत्तीय चिज म सपनाबाट चला बिउसेँ चिच्याउँदै बहिनी मेरो अनुहारमा पानी छ्याप्दै रहेछ उसले भने खराब सपना देख्लो हाका काहे चिच याद बाहु नराम्रो सपना देखिसक्यो कि आऊ किन चिचाएकी म पसिनाले नित्रुक थिएँ त्यसपछि त मलाई डाकको छोडेर रुन आएछ रोएको सुनेर आमा पनि उठ्नुभयो सम्झाउनु भयो सुनेकी थिएँ सपनाहरूलाई सुनायो भने त्यसको असर कम हुन्छ तर अह आफूले देखेको सपना जस्ताको तस्तै सुनाउनै सकिनँ बोल्न खोज्दा समेत घाँटी हिक्क हिक्क आयो अबहिन भोरकै साढे तिन बज्दा सुत सुत अहिले साढे तिन मात्रै बस्दैछ सुत सुत आमाले बत्ती बन्द गरिदिँदै भन्नुभयो औरी एक सुत लेबु त केो खराब सपना देख्ला पर्वी ओसे कुछो प्रभाव नपरे दोष कटेला पछि एकनित र पुर्यायो भने जस्तो सुके नराम्रो देखे पनि यसले केही असर पर्दैन सपनाको दोष काटिन्छ तर अह त्यो रात जति कोसिस गर्दा पनि मेरो आँखाका परेला बन्द हुनै मान्दैनन् बिहानै कौसीमा काग कर आयो राति निकै बेर निद्रा म उठ्न सकेकै थिइनँ सीताराम सीताराम यी कौवा काहे सबेर सबेर आके चिचियात द्वारा पर जो हो जो सीताराम सीताराम होइन यो काग बिहान बिहानै आएर किन चिच्याउँछ जा पर जा आमाले काग त पाउनु भयो तर ऊ धेरै बेरको लागि तपिएन फेरि आएर कराउन थालिहाल्यो मैले कागलाई हेरेँ ऊ मेरै जालतिर हेरेर चिच्याउँदै थियो त्यसपछि त मेरो मुटु झन् बढी धड्किन थाल्यो त्यो दिनभरि म घर बाहिर कतै निस्किनँ कसैसँग बोल्ने मन पनि भएन सपनाको कुराले दिमाग्रन्थ नै रह्यो दिउँसो निधाउन खोजेँ अह पटक्कै निद्र लागेन बेलुका चार बजीतिर अँध्यारो अनुहार लिएर जेठो मामा आउनुभयो आमालाई एकान्तमा लगेर के भन्नुभयो मलाई थाहा भएन त्यसपछि भने आमाको अनुहारमा समेत कुहिरो मडारिएको देखियो नराम्रो खबर धेरै लामो समयसम्म किन छिप्न सक्थ्यो मामा र आमाले नभने पनि एफएमको माध्यमबाट एकैछिनमा थाहा पाइहालेँ सपनाको फल साक्षात् भयो भनेर त्यसपछि त मैले आफूलाई सम्हाल्नै सकिनँ म बेहोस भएर झन्डै आधा घन्टासम्म डलेछु हो मलाई मन फागुन अठाइस गति बेहुलो भएर आउने गरी बिहेको टुङ्गो गरेर गएको केटो एउटा अपराधिक जथाबाट हिजै राति मारिएको रहेछ बात बढ्को नरहे घडारीकी विषयकी बातले के पट्टीदारीमा झगडा भैल रहे उहे बात के लेखे पड़ोसी आपराधिक जत्ताके पैसा खियाके उपकरण गराके रातुए हत्या गराइली वा पनि रहेनछ कडेरीको साँधको न्युमा छिमेकीसँग किचलो परेको रहेछ त्यसैलाई लिएर छिमेकीले आपराधिक जत्थालाई पैसा खुवाएर अपहरण गराई राति नै हत्या गराएको रहेछ कोठाभित्र आउँदै गर्दा मामा भन्दै हुनुहुन्थ्यो भीरमे तीन साढे तीन बजे करिबमे हत्या भैल रहे बलु कहेल लोक मानिसहरूले बिहान तीन बजेतिर हत्या भएको भन्थे भनन्न लिङ्गडा लागेर आयो चारैतिर अँध्यारै अधार मात्र देखियो, उभिएकै ठाउँमा थुच्चुक्क बस्न मन लाग्यो मैले नराम्रो सपना देखेको समय र ऊ मारिएको समय एउटै थियो ऊ त पडोसीको पुलिस नपकडल अनि त्यो छिमेकीलाई पुलिसले पक्रेन आमाले सोध्नुभयो उहाँको अनुहार प्रतिशोधको दाभाग्नीमा जलिरहेको देखिन्थ्यो पक्रेर त बाह बकिर पार्टीका लोकल नेता पक्रेको त ता छ तर पार्टीको लोकल नेता नपरे उदास होमा भन्न कितनी बड़ा अपराध कहला पर पार्टी के कार्यकर्ता पकड़ पर पार्टी के बड़ा नेता सब सरकार के देखे छोड़ाई ले जस्त सो कि ठूल अपराध करे पार्टी के कारकर्ता भ्रीय नेता दवाब दीर छुट्या मधेसमा मा मान्छे मार्न असाध्यै सजिलो छ सानो रिसिबी हुन साथ हत्या गर्यो त्यसपछि भूमिगत संगठनको नाम राखेर रा पर्चा छाडिदियो पर्चा बनाउने फुर्सद नभए भूमिगत संगठनको नाममा कुनै एफएम वा पत्रिकावालालाई फोन गरिदियो जताततै प्रचार पत्रिका र एफएमवालाहरूले बढाई चढाई गरेर भूमिगत संगठनको नाम प्रचार गरिदिएपछि त अपराधीहरूको मनोबल बढ़िहाल्ने त्यसपछि त्यही संगठनको नामले नै चन्दा उठाउने धन्दा शुरू भयो साँच्चै भन्यो भने मधेसमा जन्मिएका जति पनि भूमिगत संगठनहरू छन् ती आधाभन्दा बढ़ी यसैगरी जन्मिएका छन् तिनका पछाडि न कुनै संगठन छ न राजनीतिक विचार चा। छ त केवल अपराधको आड़मा कमाऊ धन्दा यो सब राज्यले युवाहरूलाई समयमै रोजगार दिन नसकेको परिणति हो त्यो घटनापछि म साँच्चै निराश पाएँ आफूलाई बेस चाहेर ठान्न थालेँ जिन्दगीमा अध्यारै अध्यारो मडारियो जस्तो लाग्न थाल्यो साँच्चै भनौँ भने त्यसअघिसम्म मलाई भाग्य भन्ने कुरा दैवले लेख्ने कुरा होइन जस्तो लाग्थ्यो भाग्य मान्छेले आफूले आफै बनाउने हो भन्ने ठान्थे तर यो घटना भने मलाई लाग्न थालेको थियो आमाले भने चाहिँ म साँच्चै अभागी नै भउँ सोचेँ आत्महत्या गरौँ टन्टै साफ बेकारमा परिवारको बोझभर किन बाँचौँ दुनियाँका लफङ्गाहरूले मन नपरेर बाँकी रहेकी पत्कर किन भनौँ समाजलाई कुरा काट्ने अवसर किन दिउँ कहा से पाऊ पाऊ से कहा पानी को धार में पड़े ढुंगा भी खींच देखे त्यो घटनापछि मेरो मन पनि नदी किनाराको ढुङ्गासँगै साथियो. विगत देखेका एक एक घटना सम्झँदै जाँदा मलाई सही नसक्नुभयो मैले भोलिपल्ट मेटा सिट खाने निर्णय गरेँ त्यो रात साह्रै छटपट्टि भयो जति कोसिस गरे पनि पटक्कै निधाउन सकिनँ राति एघार बजीतिर उठेर मैले झ्याल खोलेँ औँसीको रात निष्पट्ट अँध्यारो छ मलाई आफ्नो जीवन पनि त्यस्तै लाग्यो भोलिपल्ट बिहान आमा उठेर नित्य कर्ममा लाग्नुभयो सोमबार भएकोले उठेर नुहाइधुवाई गर्न मान्नुभयो शङ्का नहोस् भनेर म पनि उठेँ नुहाइधुवाई गरेँ व्रतालु जस्तै भनेँ मन में जसरी भी मेटासीट खाए जीवनदे उन्मुक्ति पाने दृढ़ थे दिवसों पीट दुखी को जतावन कलै अस्पताल जानी ओ बना मेटासीट किएं तर सक मेटा सीट खोले खानी सकिन वास्व में तो सांज मैं आज तक टीवी में एटा अंतर्वाता हरें किरण बेदी को उसका कुछ सुनीस मेरे मनस्थिति निवर्तन भो अरू नेपराध को सजाए मूला क्यों मैं सोचना खिर मैं के गलती जीवनदेखि हार् मेर मन बलि भर आयो त्यसपछि मेटासिटको बोतललाई घर पछाडि लगेर कसैले नदेख्ने गरी खोलेर फ्याँकिदिएँ खोल र बोतल जमिनमा गाडिदिएँ साँच्चै भनियो बन भने मेटासिटको बोतल किनेर ल्याएपछि मैले मृत्यु बेला नजिकैबाट देखेँ मृत्यु कस्तो हुँदो रहेछ भने नजिकैबाट छाम्न पाएँ अनि मान्छेको जीवनको महत्त्व पनि राम्ररी बुझेँ वास्तवमा धेरै मानिसहरूले जीवनको महत्व बुझेकै छैनन् मृत्यु नजिकैबाट देखेपछि परिचय आदान गरेपछि मात्रै जीवनलाई राम्ररी चिनिने रहेछ साँझ जरुरी काम परेर म छिमेकी शिवु काकाको घरमा गएकी थिएँ जरुरी के भनौँ उहाँसँग लिएको सापट्टि तिर्न आम्दानी नभएपछि कुराले भइसकेको घरको बाछी बेचेर उहाँको पैसा तिर्न लागेका थियौँ भित्र पस्ने लाग्दा काका काकी र पल्लो घरकी उर्मिला भाउजूले मेरै विषयमा कुरा गरेको सुने ज्योति त बडा कुलच्छिनी बिहा ओक्र बिहा लागल ओत्ना लायक लय काकी जान आकालेमै चेल गइल देख्दा बेचरा ज्योति त साँच्चै अलछिनी रहेछ त्यससँग बिहेको कुरा छिनेकोले गर्दा त्यति लायक केटोको अकालमा ज्यान गयो हेर बिचरा हम त सुन् बानी ज्योतिकी ग्रहे मांगलिक बा माङ्गलिक लैका के अलावा दोस्रासी बिहा होइ त कवर्नु लैका न बाँची बोलु मैले त सुनेको ज्योतिको ग्रह नै माङ्गलिक छ अरे अथवा त बिहे नै हुँदैन अरे भैयाले पनि कुनै केटा पनि बाँच्दैनन् रे केटी त साँच्चै अलक्षणी हो त्यो केटी वर्ष लागेपछि त उसका घरमा सहर भित्रिएको छैन रे खालि नोक्सानै नोक्सान वहीसित बिहा बातकर आयुलओना निमन निमन लैका सब ज्योतिकी खोट लगाएकी छोए त्यही भएर त नि त्यस्ता राम्रा राम्रा केटाहरूले खोट लगाउँदै छोडेका अरू यो लैकी तो साँचो कुलेछिनी ऊ बीस वर्षक बैलब वक्रेके घर में कुछ नहीं मन नई भै खाली नोक्साने नोक्सान बैलवा केटी तो सांच अलछिनी ऊ बीस वर्षक भे उस घर में कुछ रामो कुछ भेक छाली नोक्सानी नोक्सानगो लैका पसंद कहीं रहे उका मर गए अब ऊ कुछिनी से के बिहा करे मन पेटोन अकाल में मरे अब ते अलछिनी कसले बिहे कर अब तो हमारा चिनल कहनो लइा ज्योतिकी देखे आवत कह के ठा त ना आबेला कहें अब तो मैं चिने का कोई केटा हेरना आने लगे भा पाए नू ओकरा कारण से हम निके गाँव बदनाम हो तिसले गर्दा तो हम गाँव नहीं बदनाम होसक्य अब पनि मलाई उहाँहरू बिचका थप कुरा सुन्ने धैर्य भएन कान थुन्न मन लाग्यो मनमा आक्रोशको आगो धन्कियो आँखाबाट बापसहितको तातो पानी पोखिन थाल्यो मुटुको चाल थाम्न नसक्ने गरी अचाक्ली भइसकेको थियो सरासर घर फर्केर ओछ्यानमा घोप्लो परे उहाँको घरबाट आइपुग्ने पन्ध्र पाइलाको बाटो पनि मलाई पन्ध्र कोषभन्दा टाढा लाग्यो मान्छेले अर्काको खेदो पाइलो गर्नु पर्यो भने कुन हदसम्मको बनावटी कुरा गर्दो रहेछ भन्ने कुरा त्यसै बेला मैले थाहा पाएँ शिवुकाका काकी का जसलाई हामीले आफन्त ठानेर अत्यन्तै विश्वास गरेका थियौं घरका भित्री कुराहरू पनि बताउने गरेका थियौं मिठो कुरा, कुरा पकाउँदा पुरानोलाई जान्थ्यौं उहाँको बारीका आम्बा निर्धक टिपेर खान्थ्यौं वहाँहरूका छोराछोरीलाई आफ्नै ठानेर माया गर्थ्यौं फुर्सदमा पढाइदिन्थ्यौं तर वहाँहरू बाहिर देखिए जस्तो हुनुहुन्न रहेछ पैसाको कुरा गर्न आउँदा दिउँसो मैले काकालाई आफ्नै हातले चिया बनाएर खुवाकी थिएँ बडा नीमन चाय बनाइलु ह बेटी तुहर गुणका त मानहीकै परे साँच्चै मिठो चिया बनाएकी छेसोरी तेरो हातको सिप्रा त मान्नै पर्छ भन्दै रमाउँदै चिया पिउनु भएको थियो म पनि दङ्ग परेकी थिएँ साँझ उहाँको असली रूप देख्दा मलाई विश्वास गर्ने कठिन भयो तर आफ्नै कानले उहाँकै बोलीमा सुनेका कुरा कसरी अविश्वास गर्न सक्दै वास्तवमा मान्छे बाहिरबाट जस्तो देखिन्छ भित्र त्यस्तो पटक्कै नहुने रहेछ यो घटनापछि मैले बल्ल थाहा पाएँ पैसा गर्नु चोटी, मान्छे चिन्नु एकचोटि मैले काका काकीलाई चिने मात्रै चिनेको कुरा आमालाई सुनाउन सकिनँ ती कुरा सुन्दा आमाको हालत के हुन्छ भन्ने कुराको पूर्वाभास मलाई भइसकेको थियो कार्यक्रम छुटी सम्वेकमा हामीले अहिले सुनिरहेको वाचन कृष्ण अविरलको उपन्यास लालचुडीको बाचन हो यसको बाँकी अंश केही बेरमा हुनेछ उज्यालो सु कार्यक्रम श्रुति सम्वेग तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एफमिनिस्टेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेगमा हामी आज कृष्ण अविरलको उपन्यास लालचोडीको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ अब एमबी पढेन म अब एमबीए पढ्छु केही दिनपछि दिदी समेत आएका बेला मैले आमासँग भने त्यस बेला भर्खरै बिएको रिजल्ट आएको थियो तनाव का बीच भी ब्याग न लगाई बीबीए पास कर सकें मैं पढ़ाईप्रति मोह जागे थोड़े वास्तव में म हरेक महीना हेन आने केटा हुई मानसिक यातना और सामाजिक लाछना मुक्त होना चाहन्थेस को घर छाड़े एमबीए पढ़ना बीरगंज वा काठमंडू जानूंदा अर्क सजिल विकल्प मेरे दिमाग में पैल्यान सकते थे द्वधार में रूमलिखे थी शिवका का घर को घटना एमबीए पढ़ना का मन दृढ़ बनाई सके गरिबीको छापू गरा तुम तरिबो भरेहार जाउँ मोबे भरेहार एमबीएस एमबीए पढ़े नई समय में बिहार नकराके बीबीए तक पढ़ावे कारण से घर में इतना समस्या होता ओरी एमबीए पढ़बू तुहर पढ़ाई के लायक लायिका कह मिली पढ़े एमबीए पढ़् बेल में बीए नगर बीबीएसम पढ़ाएक कारण ने यो समस्या भैरा झन एमबीए पढ़े अनुसार को केटो कह पाने दीदी ने कफाल कोर्न रोके मतीर हे भू तुहर तिलक दे बेला घरखेत सारा बेचके भाई के बिखारी बना दी तेरा दिन घरबारी सब बेचकर भाई बिखारी बनाऊ वहाँ त्यस बेला घरको मूल ढोकाको छेउमा बसेर आमाको कपाल कोरिदिँदै हुनुहुन्थ्यो खाली तोहराके पढवाला चाहिँ मात्रै होइजे भाइ बहिनीके पढाइमे कहाँ नपरी खाली तँलाई मात्र पढाएर हुन्छ भाइ बहिनीलाई पढाउनु पर्दैन म तेरो हेर्दैन हरि आमा बोल्नु भयो बल्कि कौनौ लैका पसन्द कली त तोहर पढाइमे लागेवाला पैसा तिलक देखे बी बिहा गरेके परी बरू कुनै केटाले मन पराइदियो भने तँलाई पढाउने पैसा दाइजो दिएर भए पनि बिहे गर्नुपर्छ प्रहुवा लोगन कि हाम्रो जल्दी चाहिँ बिह कराके घर से निकाल निकाल्दी के चिन्ता भएन बेटी पढो नोकरी कर्के आफ्ना गोरपर उठोसी सोच्न चाहिँ तपाईँहरूलाई चाहिँ बिहे गरेर गइहालोस् भन्ने मात्रै छ होइन छोरीले पढोस् लेखोस् जागिर खाएर आत्मनिर्भर बनोस् भन्ने चाहनुहुन्न अघि म पनि रिसाइदिए काी त कान्ताकी उमेरकी सारा लैकिसन कि बिहा हो गैल तोरे खाली का के गर्ने त बहिनीको उमेरका केटीहरूको धमाधम बिहे भइसक्यो तेरो मात्र खाली रुला रुलो जस्तो गर्दै आमाले भन्नु बाप न भैलकी कारण चाहिँ सारा समस्या आएल बा ऊ रह चिनल जानल आ रिश्तेदार लोग अपन काम निकालो लाभी निमन निमन रिस्ता लेके आइत लोग हामी के यतना दुःखी नभइत बुबा नभएपछि यस्तो भएको उहाँका चिनाजना आफन्तहरूले काम पट्याउनका लागि पनि राम्रा राम्रा केटा लिएर राम आउने थिए बुबा भइदिएको भए हामीले यति धेरै दुःख पाउने नै थिएन यसपटक बोल्दा चाहिँ उहाँले एकपटक आँखा जुदाउनु भयो अरू बेला अन्यत्रै आँखा डुलाइरहनु भएको थियो आ, आ, आ, आमाले दिवंगत भइसक्नुभएका बुबाको कुरा उकाएपछि मेरो रिस पनि एकाएक मत्थर भयो मैले भने अब हाम्रालाई के चिन्ता लिबे क्या परी आ खर्चो ना देवे के परी नोकरी खोजके बीरगन्जमै रहेमा आठ ठाकुरम कलेजमा एमबीए गरिन् अब मेरो बारेमा तपाईँहरूले चिन्ता गर्नु पर्दैन जागिर खोजेर बीरगन्जमै डेरा लिएर बस्छु र एमबीए पढ्छु त्यसबेला मलाई एचआईबी विरूद्ध काम गरिरहेको वीरगञ्जको एउटा गैससबाट जागिरको प्रस्ताव आएको थियो लैकी जात अकेले डेरा लैकी कैसे रहे अप्ने त सारा समाज दोहोरा बारेमा कति कति कहता हमाई कैसै सही सकियन् ओख्नेकी बाद केटी मान्छे कहाँ एक्लै डेरा लिएर बस्ने त्यससित यहाँ सारा समाजले कुरा काटेर हामीलाई बसिन सक्नु भएको छ यसपटक दिदी अलिक झर्केर बोल्नुभयो का रौवा हमरा पर विश्वास नै के हम कवनौ कुकर्म करलेम जैसन बुझाता के तपाईँहरूलाई म माथि विश्वास छैन जे पाए त्यही गर्दै हिँड्छ जस्तो लाग्छ आ नोकरी तोराके दिएदी जे आखिर जागृत चाहिँ तँलाई कसले ठिक्क पारिदिएको छ नि आमाले भन्नुभयो उहाँ साग केलाउँदै हुनुहुन्थ्यो ऊ रौवा लोकके चिन्ताकी विषय न यो तपाईँहरूको चिन्ताको विषय होइन मैले भने त्यसपछि उहाँहरू मौन हुनुभयो म एमबिए पढ्नमा हिँड्दै बहिनीकी साथी उर्मिला माइत आई उसको आगमनसँगै गाउँमा सनसनी फैलियो हाम्रो समाजमा जतिसुकै जरुरी परे पनि आइतबार र मङ्गलबार माइत ससुराल आउन जान वर्जित छ अनिष्ट हुन्छ भन्ने विश्वास छ तर ऊ मंगलबारकै दिन माइत आई सनसनी फैलिनुको अर्को कारण उसको अवस्था पनि थियो आज बिहान बहिनी कान्ता र म उसलाई भेट्न गयौं सानी बहिनी शान्ता पनि पछि पछि कुर्मिलाको अवस्था देखेपछि हामी छक्क पऱ्यौँ आँगै सिरिङ्गा भएर आयो हाम्रो मधेसमा माइत ससुरालाई आउँदा जाँदा खुट्टामा रंग दलेर सोरो शृङ्गार गर्ने चलन छ तर उसको खुट्टामा त्यस्तो कुनै सङ्केत देखिन्न थियो अनुहार पनि साउने खडेरीको चपेटामा परेको खेत जस्तो थियो हामीलाई देख्न साथ ऊ डाक्को छोडेर गयो बहिनी कान्त रुन थालि म त अभाव भएन शरीर भरी निलडानी निलडान रहुगा चैतिया जीव सुक बांस को कंची जस्ते भाई कि दीदी अपने से कमाए नालगेम आ लैका के बारे में निमंसे के बिना बुजे गलतियों से बिहार मत करिए मर्दना मर्दाना वे कवनो विश्वास न हो सके अनेक बाहना बना के जिंदी मुआवे कि खोजेल दिदी आफै कमाउने नभएर केटाको बारेमा आफैले राम्ररी नबुझी झुक्किएर पनि बिहे नगर्नु यी लोग्ने मान्छे बनाउँदाले जे पनि गर्ने रहेछन् अनि एक बाहना बनाएर जिउँदै मार्न खोज्ने रहेछन् आँसुका टिका बाहिर आउँदा उसले भनि उसका कुरा सुन्दै गर्दा मैले आफूलाई समेत सम्हाल्न सकिनँ हामी भक्कानेर रहयौँ झुकिया र सौतामाथि बिहे गरिएको रहेछ चा। सौता चाहिँ तिला कम ल्याइस् भनेर उसँग बिहे हुनुभन्दा एक महिना अगाडि मात्रै लोग्ने सासु र नन्द मिलेर कुटेर लखेटेका रहेछन् चा। आफू छँदा अर्को चान बिहे गरेको थाहा भएपछि उसकी सौताले पुलिसमा उजिरी हालेको रहेछन् पुलिस थानामा रहे था केस चलेछ चा। जेठी श्रीमती छन्दा छँदै आफूलाई झुकियाएर बिहे गरेकोमा उसलाई पनि रिस उठेछ त्यसैले उसले थानामा सोताको पक्ष लिइछ त्यसपछि त के थियो कराई पुग्न साथ लोग्ने सासुर नन्द मिलेर मट्टी तेल खनाएर जिउँदै जलाउन खोजेछन् चिच्च्याएर गुहार मागेपछि छिमेकीले बचाएर माइती पठाइदिएका रहेछन् दोस्रो बिहा कैल प्रमाण भैलो पर्वी ऊ राक्षसकै पुलिस न पकडलक बहुविवाह गरेको प्रमाण पुग्दा पनि त्यो राक्षसलाई पुलिसले समातेर थुनेन बहिनी कान्ताले सोधि त्यसबेला उसको क्रोधले भैँसेको उकालो उक्लिसकेको थियो पकडके रहे माने दुई दिन बाद छाडेर थुनेको थियो तर दुई दिनपछि छोडिहाल गहभरि ओहिएको आँसुको ढिक्का पुस्दै उदास अनुहारमा उर्मिलाले पनि जिल्लाकी सारा नेता जमानतमै रहेकी छडल्छन् ओक्रे बाद त ऊ घरै आके हाम्रा उपर मारपिट गरिन्छन् जिल्लाका सब नेताहरू जमानीमा बसेर छुट्याए त्यसपछि त उनी घरमा आएरमा माथि हातपात गरेको वास्तवमा उसको जीवन अनाहकमा बर्बाद पारियो उन नयाँ जीवन सुरु गर्न सक्थे न फर्किएर त्यही पति बनाउँदोसँग सम्झौता गर्न सक्थे उर्मिलाको त्यो अवस्था देखेर फर्केपछि मेरो मन असाध्यै हुँडाइयो सकेर आत्मनिर्भर हुने इच्छाहरू प्रबल भयो पुरुषहरू देख्नसाथ कृणा लाग्न थाल्यो उनीहरूलाई दाँडा नङ्ग्रा भएका हिंसक जनावर जस्तो देख्न थाले उर्मिलाको जस्तै हालत बेहोर्नुपर्ने हो भने आखिर बिहानै किन गर्नु पर्यो जस्तो लाग्न थाले केही महिनापछि त उर्मिला पागल नै भई मनोज काकाले जग्गा बेचेर राँचीले जानु पर्यो त्यो रात ओछ्यानमा पल्टिरहेका बेला मेरो आँखामा निला उर र उर्मिलाका कुण अनुहार झलझली आइरहे सोनेलाल दाईबाट सताइएकी रश्मि भाउजूलाई पनि सम्झे मनमा अनेक तर्कनाले खुल्ला परेड खेलिरहे अनेक कुरा सोचे कि हामी स्त्रीहरू भनेका परजीवी मनी प्लान्टको लहरा जस्तो मात्रै हौ हाम्रो कुनै स्वतन्त्र अस्तित्व छैन हामी महिलाले स्वार्थी पुरुषसँग बिह नगरियौँ हो भने समाजले के गर्थ्यो होला जस्तो लागिरह्यो तर मलाई राम्रोसँग थाहा छ यो प्रश्नको उत्तरको बिउ खडेरीग्रस्त समाजमा कतै उम्रिँदैन त्यसै महिना मैले एमबिए एडमिसन गरे, नोकरी पनि एप्लिकेसन हालिराखेको एनजिओमा मिल्यो नोकरीसँगै कोठा पनि मिल्यो त्यसैमा काम गर्ने हेर्लोतिर घर भएकी शर्मिला दङ्गाल र म रुम पार्टनर हुने भयो उनी डिप्लो पढ्दिरहेछन् कोठा श्रीपुरमा रहेछ नेसनल ट्रेडिङको अफिस अगाडिबाट भित्र कोठाका सामान पहिलेदेखि उनले जोडिराखेकोले मलाई खासै आर्थिक बोझ भयो कोठा खोज्ने दुःख पनि भएन गाउँ छोड्न पाएको र जागिर पनि मिलेकोले यतिखेर मेरो मन प्रफुल्ल भएको थियो दुःखेको गाउँमा खाटा बस्न थालेको थियो सामाजिक अपमानका पीडाहरू पनि बिर्सन थालेकी थिए दिनभरी अफिश हमी थाकेरान तर हुं। स्वावलंबी बन पा आत्मगौरव बेग् छुट्टी के बेला हमी दुख सुख का गफ कर आप परिवार का बारे में जानकारी आदान प्रदान करते केटा के केटाप्रति दुर्व्यवहार बारे छलफल करते अनुभव साटासाट कर त्यस बेलासम्म मलाई बियाका लागि केटी छान्ने न्युमा मानसिक आघात पुर्याउँदै हिँड्ने त्यो चक्वा प्रवृत्ति हाम्रो तराईको मैथली भोजपुरी समाजमा मात्रै होला जस्तो लागेको थियो पहाडे समाज हामीभन्दा सुसंस्कृत र सभ्य होला जस्तो सोच्थे तर होइन रहेछ त्यो त मेरो अल्प जन्माएको हिंताबोध मात्रै रहेछ पहाड़े समाज पनि यो कुसंस्कारबाट मुक्त हुन सकेको रहेनछ अरू भित्रभित्रै कुहिन थालेको रहेछ विषाक्त ब्याक्टेरिया पसिसकेको फर्सी जस्तो शर्मिलासँगको संगतपछि मैले त्यो कुरा पनि जान्ने अवसर पाएँ अन्तिमतिरको हप्ता शर्मिलालाई खोज्दै अफिसमा एउटी केटी आइन् शर्मिला फिल्डमा बाहिर गइदिने स्टाफहरूले मसँग भेट गराइदिए हामीले परिचयको आदान प्रदान गर्यौँ उनको हातमा एउटा कालो रङको बाला थियो उनी शर्मिलाको मामाको छोरी रहेछन् गाउँ एउटै नाम पुनम उनको अनुहार फागुन चैत महिनाको बाँसको झान जस्तै थियो फुङ्ग उडेको सोचेँ कुनै गम्भीर रोग लागेर रो उपचारका लागि आक्यो हुनुपर्छ शर्मिला फिल्डबाट बेलुका मात्रै आइन् त्यसबेला पुनम र म डेरा आइपुगिसकेका थियौँ गफ गर्दै त्यसबेलासम्ममा हामी आत्मीय साथी जस्तै भइसकेका थियौँ पछि पो थाहा पाएँ हाम्रो मन त्यति छिटो मिल्नुको कारण खाना बनाउने तयारी गर्दै गफ गर्न थाल्यो उनले आफ्नो पीडा कतिखेर कहाँ पो खोजा भएको रहेछ एउटै उमेरका विश्वासीलाई साथी भेटाउँदा उनले आफ्नो पिलो आफैले निचोर्न थालिन् मनै सिरिङ्ग बनाउने खालको गएको जेठ तेह्र गति बिहेका लागि मलाई हेराउन केटा बोलाइएको थियो केटाको बारेमा बताउँदा राम्रो छ दुई दाजुभाइ मध्ये जेठ भाइको पहिले बिहे गइसकेको साउदी गएर आएको भनिएको थियो उनी बताउँदै गइन् विदेश गरेर आएको भन्नासाथ बेकारमा किन बोलाएको होला जस्तो लागेको थियो किनकि की देशमा प्रशस्त अवसरहरू हुँदा आउँदै नदेखेर विदेशीको नोकर हुन जाने मानसिकता बोकेको मान्छेसँग जीवन चलाउन मलाई पटक्कै मन थिएन र छैन आफ्नो जीवनको ऊर्जाशील समय विदेशमा खर्चाने मान्छेहरू वास्तवमा मलाई मान्छे हुन् जस्तो लाग्दै लाग्दैन कुनम फेरि बोल्न थाल्यो केटो आउने दिन म मेकअप गरी वरि तयार गरेर सके थिएँ तर मनमा चाहिँ किन किन त्यो केटो नआइदिए हुन्थ्यो जस्तो लागेको थियो तर मैले चाहेको कुरा भएन तिन बजीतिर केटो आइपुग्यो तिनजना पुरुष अभिभावक र दुईटी महिलालाई लिएर ती महिलामध्ये एउटी केटाकी काकी र अर्की दिदी रहेछन् दुवै अधबैँसी उमेरका थिए एउटीको कपाल जुरो पारेर बाँधेको थियो भने अर्की मोटी चाहिँको थाइकट म उनीहरूको सामु सर्बत पानी बोकाएर पठाइएँ मैले ख्याल गरिरहेको थिएँ केटाले मेरो अनुहारमा गिद्दी नजर हेरिरहेको छ भनेर मैले पनि उसलाई नहेरिरहन सकिनँ तर किनकिन देख्न साथ मलाई त्यो केटा पटक्कै के मन परेन यौन पिपासु जस्तो लाग्यो सोचे, यो केटासँग कथम कथा चाहिँ यो केटाले मन परायो भने पनि म ठाडै इन्कार गर्छु हो कुनै कुनै मान्छेलाई देख्दा मलाई पनि त्यस्तै हुन्छ बोल्चालै नभए पनि त्यसै त्यसै मनमा घृणा लाग्छ शर्मिलाले सा। सही थापिन् कोही चाहिँ फेरि देख्न आफन्त जस्तै लाग्ने पुनम भन्दै गए तर त्यहाँ मेरो इच्छाको मेरो चाहनाको कुनै मूल्य थिएन त्यसैले अभिभावकहरूले जे जे भन्नुहुन्छ आज्ञाकारी भएर मानिरहे म उनीहरूको सामु गएर कुर्सीमा बसिसकेपछि केटासँग आएका आई आए माईहरू मेरो दायाँ बायाँ आएर बसेँ उनीहरूले मेरो हातसम्म समाउँदै हात कति राम्रा चुरा कस्तो सुहाएको भनेर फुसफुसी स्वरमा फुर्काउन थाले म हाँसिरहेँ उनीहरूको नियत खुट्याउनै सकिनँ पुरुषहरू आफ्नै गफमा निमग्न थिए त्यसपछि ती आइमाईले कसैसँग प्रेम छ कि छैन क्याम्पस पढ्दा केटी साथीहरू को थिए केटा साथीहरू को थिए आफ्नो गाउँ कस कसलाई चिनेको छ भनेर सोध्न थालेँ किनकि तिनीहरूको गाउँ र हाम्रो गाउँ छिमेकी हो मैले उनीहरूको नियत बुझ्न सकिनँ आफू जस्तै ठाएर सफा मनले उत्तर दिइरहे यो निलो साडीमा त तिमीलाई कस्तो सुहाएको थाइकटवाली मोटीले भने जिउ पनि कस्तो सर्लक्क परेको लोभ लाग्दो जुरोवाली चाहिँले भने यस्तो सर्लक्क परेको ज्यान भएकाहरूलाई त प्यान्ट टी सर्टमा झनै चुवाँक देखिन्छ यसो भन्दै गर्दा उसले अर्कीतिर हेरेर मिरिकका आँखा झिम्काई पुलुक्क हेरेका बेला मैले देखिहालेँ भित्र गएर प्यान्ट टी सर्ट लगाउन कस्तो देखिने रहेछु हेरौँ थाइकटवालीले प्रस्ताव गरे मैले इन्कार गर्न सक्ने अवस्था थिएन उठेर म आफ्नो कोठामा आएँ उनीहरू पनि सँगसँगै आएँ उनीहरूसँगै छिमेकी घरकी बहिनी पनि आकी थिएँ तर उसलाई एकछिन हामी मात्रै आए भनेर उनीहरूले फिर्ता पठाए साडी चोलो खोल्नुभन्दा पहिले मैले दराजबाट टी सर्ट र प्यान्ट जोकेँ झ्याल लगाएँ अनि उनीहरू बाहिर गइदियो हुन्थ्यो भन्ने सोचेर ओछ्यानमा चुपचाप बसेँ तर उनीहरूले बाहिर निस्कने आँटै देखाएनन् जुरुवालीले मुसु बानी हामी पनि तिमी जस्तै आईमै हौ लाजनमानी लुगा फेरे हुन्छ हुन्छ हुन्छ लाज नमानी फेरे हुन्छ अर्खेरि थपी आइमेनै भए पनि पराई भनेको पराइ हुने रहेछ सङ्कोच लागिहाल्ने गोप्य अङ्ग उपाय उपायस्वरूप मैले तौलिया खोजेँ अघि कसैले बाहिर लगिसकेको रहेछ पट्याएर राखेको नया तन्ना खोजे तन्ना पनि भेटिनँ सायद बैठक कोठाको खाटमा ओछ्याउन झेक्नु भएको थियो अन्ततः म कुर्थाको सरले बेरेर लुगा फेर्न थालेँ तर केटाको दिदी बनाउँदिले मस्केँदै आएर त्यो सल तानिदिए भनी आहा कस्तो राम्रो रहेछ उसले त्यति भन्नु मात्र के थियो जुरोवालीले चाहिँ आएर एकै झमटमा मेरो साडी र पेटीकोट तानी चेब्रे गस्ते उसले भने तलको चाहिँ म खोलिदिन्छु मैले केही भोल्नै पाइनँ अब म उनीहरूका सामु पूर्ण रूपमा नग्न भइसकेकी थिएँ शरीरमा भित्री लुगा बाहेक केही पनि बाँकी रहेन मैले जिउ छोप्नको लागि ओछ्यानको तन्ना तान्न खोजेँ तर उनीहरूले दिँदै दिएनन् दी बरु जिस्कन पो थाले र उनीहरूले अँगालो मार्न थाले एक प्रकारले भन्दा मलाई समयलिङ्गीले गर्ने जस्तै व्यवहार गरे अहिले सम्झन्छु बिए गरेका भए पनि ती दुईटी समलिङ्गी थिए कि जस्तो पनि लाग्छ तर फेरि सम्झे त्यति निकृष्ट व्यवहार त समलिङ्गीहरूले पनि गर्दैन होला म जालभित्रबाट माझेको मुठीमा परेको निरीह माछा जस्तै भएँ छटपट उसले यसरी समाएी थिए कि म उम्कनै सकिनँ मैले चिच्च्याएर गुहार माग्न पछि तर आँटा आएन सर्वाङ्ग नाङ्गो अवस्थामा कसरी गुहार मागौँ माघिहाले पनि आफ्नै बदनामी हुने सकिनँ बल गरेर जसो तसो त्यसको पन्जाबाट उम्किए अनि ओछ्यानमा मुख छोपेर घोप्टिए मेरो लाचारी त उनीहरूका लागि बाँदरलाई लिस्नु जस्तो भयो उनीहरू जथाभावी भन्दै फेरि राक्षसी शैलीमा कित त थाले लगतै उनीहरूले मलाई उत्तानु पारे पुनमको कुरा सुन्दा सुन्दै मेरो जिउभरि काँडा उम्रिएर आयो क्याक्टसको बोटमा जस्तै शरीर जिरिङ्ग भयो सोचेँ यदि उनको ठाउँमा म भएको व्याक् के गर्थेँ होला तर समाधान सुझेन पटक्कै सुझेन उता पुनमको कहानी अझै टुङ्गिएको थिएन अब वहीं मेरो धैर्यता को बांध भत्को पुनम भांद गईं नशा में रगत होना बकबाकी उम्ले पानी भय जो लो शरीर ताती आय मैं सहन सकें जुरू को उठे ते जुरोवाली को गाला में जमा एक झाप्पड़ लगाई अभी तिमी यह करें कि मेरे रौद्र रूप देखकर थाइकटवाली ने दे आश्चर्य हो उसको अनुहार एक छिन्न अगिशम खित को खितका बिलाइकों लौखा मैं यही कपाल मस मैं तेस मोटीला एकचोटि मुईं पछादे थप एकलाती बजाइद अभी तिमी यही खोजे उनीहरू दुवै मभन्दा बलिया थिए अरू बेला बेकर्यापूर्वक पार्न सक्थे तर त्यसबेला ती दुवैलाई पछार्न सक्ने शक्ति ममा कहाँबाट आयो अहिले सम्झदा पनि अचम्म लाग्छ सायद नैतिक चरित्र कमजोर भएपछि शारीरिक बल आफै निष्क्रिय हुने रहेछ नत्र उनीहरूलाई पछार्न मैले कसरी सक्नु उनीहरू काला निला भए त्यसपछि एक शब्द पनि बोल्न सकेनन् म लु लुगा लगाउन थालेँ उनीहरू कोठाबाट कतिखेर बाहिरि निस्केँ बुबासँग के भनेर हिँडेँ मैले चासो नै राखिनँ परेर चुपचाप सुतिरहेँ घरमा आएका सबै मान्छे हिँडिसकेपछि बेलुका आमा र दिदीले मलाई उल्टै गाली गर्नुभयो तिनीहरूसँग किन मुख मुकै कि तँलाई हेर्न अब कुन केटा आउँछ भनेर त्यसपछि त घरमा समेत बसिसक्नु भएन आमा बुबाका नजरमा समेत अलच्छिनी ठहरिन थालेँ त्यही भएर घर छोडेर हिँडे कि आँछु पुस्दै उनले भनेन् वास्तवमा उनी त्यो घटना र त्यसपछि उत्पन्न मानसिक तनावबाट छुटकारा पाउन बिरकन्छ आइकी श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन कृष्ण विरलको उपन्यास लालचुडीको वाचन हो यसको वाचन सँगसँगै अब आजको लागि श्रुति सम्वेकको समय सकिएको छ अर्को साता लालचुडीको अर्को श्रृङ्खला लिएर आउनेछौँ सा। तबसम्मको लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौँ शुभरात्री